ौ महाधिवेशन र पार्टी विभाजन नेपाल कम्युनिस्ट पार्टी एमालेको छैठौँ महाधिवेशन दुई हजार चौवन्न साल माघ बाह्र गतेदेखि अठार गतेसम्म नेपालगञ्जमा सम्पन्न भएको थियो यो महाधिवेशनको सम्पूर्ण व्यवस्थापन गर्न केन्द्रीय समितिले स्थायी समिति र केन्द्रीय समितिका केही कमरेडहरू संलग्न भएको महाधिवेशन मूल व्यवस्थापन समिति बनाएको थियो समितिको संयोजकमा म र सचिवमा प्रदीप नेपाल छानिनु भएको थियो छैठौँ महाधिवेशन कहाँ गर्ने भन्ने विषयमा पार्टीमा छलफल चलिरहेको थियो पूर्वका साथीहरू विराटनगरमा बुटवलका साथीहरू बुटवलमा मध्य र सुदूरपश्चिमाञ्चलका साथीहरू नेपालगञ्जमा महाधिवेशन गरौँ भन्नुहुन्थ्यो त्यसै गरी काठमाडौँका साथीहरू काठमाडौँमा गरौँ भनिरहनु भएको थियो महाधिवेशन कहाँ गर्ने टुङ्गो लागेको थिएन एउटा बैठकमा महासचिव माधव कुमार नेपालले भरतमोहन्जे तपाई महाधिवेशन व्यवस्थापन समितिको संयोजक महाधिवेशन कहाँ गर्ने ल भन्नुहोस् भन्नुभयो मैले धेरै गुणेँ मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलमा एमालेको सन्देश जान सकोस् त्यस भेगको हाम्रो पार्टीको सम्पूर्ण पंक्तिमा उत्साह उमङ्ग जमाउन सकोस् भन्ने सोच बनाएर महाधिवेशन नेपालगञ्जमा गरौँ भने प्रस्ताव गरे एकछिन त मेरो प्रस्ताव सुनेर महासचिव दङ्ग पर्नुभयो ल भरतमोहनजीकै प्रस्तावअनुसार नेपालगञ्जमा गरौँ भन्नुभयो यसरी पार्टीको छैठौँ महाधिवेशन नेपालगञ्जमा गरिने कुरा टुङ्गो लागेको थियो छैठौँ महाधिवेशनमा छलफलको लागि केन्द्रीय कमिटीले राजनैतिक प्रतिवेदन संगठनात्मक प्रस्ताव विधानमा संशोधन जनताको बहुदलले जनवादको कार्यनीति जाति भाषा धर्म र संस्कृति सम्बन्धी प्रस्तावहरू तयार गरेको थियो महाधिवेशनमा विकृति विसङ्गतिका विरुद्ध सङ्घर्ष गरौँ विचारधारात्मक रूपमा पार्टीलाई एकताबद्ध गरौँ भन्ने नारा निश्चित गरिएको थियो यो नारा अघि सार्नुको महत्त्वपूर्ण कारण थियो हाम्रो पार्टीको काठमाडौँमा भएको पाँचौँ महाधिवेशनपछि छैठौँ महाधिवेशन अगाडिको पाँच वर्षको कालमा हाम्रो पार्टीले संसदमा सफल प्रतिपक्षको भूमिका खेलेको थियो काङ्ग्रेसको आन्तरिक विग्रहले मध्यावधि निर्वाचन भयो दुई सालको मध्यावधि निर्वाचनमा हाम्रो पार्टी संसदको सबैभन्दा ठूलो पार्टी भयो हामीले सरकार बनायौँ धेरै राम्रा काम गरी एउटा सफल सरकारको रूपमा जनताको मनमा स्थापित हुन सक्यौँ हाम्रो सरकार हटाइएपछि संसदीय अभ्यासमा निकै विकृति विसङ्गतिहरू देखा परे यसले राजनैतिक पार्टी संसदीय व्यवस्थाप्रति आम जनसमुदायमा वितृष्णा फैलाउने काम गर्यो यस्ता कतिपय नराम्रा घटनाका छिटा हाम्रो पार्टीमा पनि पर्यो हाम्रो पार्टीभित्र पनि विचार सिद्धान्त आन्दोलनप्रतिको प्रतिबद्धतामा हास आइरहेको थियो पद प्रतिष्ठा अवसर जस्ता कुराले बढी महत्त्व पाउन थालेका थिए त्यसतर्फको आकर्षण बढिरहेको थियो नेपालको राजनैतिक क्षतिजमा देखा परिरहेका विकृति विसङ्गति हटाउन र विचारधारात्मक रूपमा पार्टीलाई एकताबद्ध गर्नु आवश्यक भएकोले यो नारा तय गरिएको थियो महाधिवेशनको व्यवस्थापन पक्षमा हामीले पुरा तयारी गरेका थियौँ महाधिवेशनको विभिन्न पक्षमा व्यवस्थित काम गर्न विभिन्न उपसमितिहरू बनाएका थियौँ मूल व्यवस्थापन समितिका सदस्य कमरेडहरूको अगुवाईमा महाधिवेशनको सचिवालय आवास उपसमिति खाद्य उपसमिति स्वयंसेवक परिचालन उपसमिति जनपरिचालन उपसमिति लगायत विभिन्न उपसमितिहरू गठन गरिएको थियो महाधिवेशन मूल समितिका सचिव प्रदीप नेपाल गोविन्द कोइराला रामनाथ ढकालले महाधिवेशन पूर्व तयारीमा निकै मेहनतका साथ काम गर्नुभएको थियो महाधिवेशन सुरु हुनु केही समय अघिदेखि अष्टलक्ष्मी साक्य वृन्दा पाण्डे बिस्म अधिकारी सविता अधिकारी वीर श्रेष्ठ महेन्द्र श्रेष्ठ किरण माली सुरेश निरौला शान्ति श्रेष्ठ धन चौधरी विजय गुप्ता इन्द्रराज सेटौला जनक चौधरी मेनका पोखरेलहरूले महाधिवेशन सचिवालयमा राम्रो काम गर्नुभएको थियो महाधिवेशनको सुरक्षा गर्ने स्थानीय प्रशासन र प्रहरी प्रशासनबाट राम्रो सहयोग पाएका थियौँ यस कुरामा रामनाथ ढकालले प्रशंसनीय काम गर्नुभएको थियो महाधिवेशनका नौ सय साठी प्रतिनिधि र थप अरू गरी तेह्र सयजनालाई मागको जाडो नेपालगञ्जको शीतलहरको बखत आवासको व्यवस्था गर्नु चान्सोन कुरा थिएन पार्टी अध्यक्ष महासचिव र पार्टीका वरिष्ठ नेताहरूलाई नेपाल राष्ट्र बैङ्कको गेस्ट हाउस र नेपालगञ्ज नगरपालिकाका मेयर हाम्रो पार्टीका सदस्य धवल शमशेरको घरमा बस्ने व्यवस्था गरिएको थियो सबै महिला कमरेडहरूको लागि कृषि विकास बैङ्क पिपरा शाखामा आवासको व्यवस्था गरिएको थियो अरू सबै डेलिगेटहरूलाई स्थानीय विकास प्रशिक्षण केन्द्र कृषि तालिम केन्द्र खजुरामा बस्ने व्यवस्था गरिएको थियो महाधिवेशनका कुनै साथीबाट राम्ररी बस्न पाएनौँ भनी शिकायत सुन्नु परेको थिएन साँच्चै आवासको राम्रो व्यवस्था गरिएको थियो यसमा आवास उपसमितिका गौराप्रसाई बद्री कोइरेला लक्ष्मी साहानी लगायतका साथीहरूले राम्रो काम गर्नुभएको थियो खाद्य व्यवस्थाको जिम्मा सोमप्रसाद पाण्डे देवराना ऋषिराज लुम्सालीलाई दिएको थियो खाजा नास्ता र खान खुवाउन बुटवलका एकजना साथी माधव नेपाललाई जिम्मा दिएको थियो उहाँहरू उहाँकी श्रीमतीले दिलियो ज्यान लगाएर काम गर्नुभयो महाधिवेशनको व्यवस्थापन पक्षलाई सफल पार्न धेरै साथीहरूले राम्रो भूमिका निर्वाह गर्नुभएको थियो स्थानीय साथीहरूले खुबै मेहनतका साथ काम गर्नुभएको थियो सबै नाम यहाँ उल्लेख गर्न सम्भव छैन तथापि अशोक कोइरेला विजय गुप्त धवल शमशेर शमसुद्दिन सेदगी धनबहादुर चन्द गौराप्रसाई बद्री कोइरेला ओपी राणा भरत अधिकारी गोपालगिरी लुटबहादुर लगायतका साथीहरूको नाम छैटौँ महाधिवेशनको व्यवस्थापनको चर्चा गर्दा मैले सम्झिनै पर्छ महाधिवेशनको उद्घाटन समारोह रङ्गशालामा गर्ने योजना बनाएका थियौँ रङ्गशालाको प्यारामिट मर्मत रङ्गरोगन गरी आकर्षक बनाइएको थियो महाधिवेशन उद्घाटन समारोहको लागि विशेष मञ्च निर्माण गरेका थियौँ जिफनका साथीहरूले यसमा उल्लेख्य काम गर्नुभएको थियो उद्घाटन स्थललाई किसान आन्दोलनका नेता भीमदत्त पन्तको नाममा भीमदत्त मैदान भनी नामाकरण गरेका थियौँ रङ्गशालाको छेउमा कबड हल थियो त्यो धेरै अघिदेखि मर्मतसम्भार नभएकोले पुरानो थोत्रो अवस्थामा थियो हल मर्मत सम्भारको लागि तत्कालीन शिक्षा तथा खेलकुद मन्त्री शरद सिंह भण्डारीसँग कुरा गरेपछि उहाँले सरकारी सहयोग उपलब्ध गराइदिनु भएको थियो त्यस कबड हलको भित्ता भोइ स्टेज आदि मर्मत सम्भार गरेर अनुहार नै फेरि आधुनिक हल नै बनाइएको थियो त्यस पुष्पलाल सभाकक्ष नामाकरण गरियो त्यही पुष्पलाल सभाकक्षमा छैठौँ महाधिवेशनको बन्द सत्रको कार्यक्रम सञ्चालन गरेका थियो। कबड हलको छेउमा पोखरी थियो धेरै दिनदेखि सफा नगरेकोले दुर्गन्तित थियो त्यसलाई सफा गर्यो यसमा डिबी कार्कीले विशेष काम गर्नुभएको थियो पोखरीको छेउमा हामीले चित्रकला प्रदर्शनी राखेका थियौँ नेपालको वाम प्रजातान्त्रिक आन्दोलनको इतिहास झल्काउने चित्र प्रदर्शनी स्थल निकै आकर्षक थियो मोहनाथ प्रसृतको विशेष पहल र सक्रियतामा यो नौलो आकर्षक कार्यक्रम राखिएको थियो सम्पूर्ण रङ्गशालाको रूप नै फेरिका थियौँ महाधिवेशन सुरु हुनु एक दिन अगाडि हामीले बजार सफा गऱ्यौँ नेपालगञ्ज एयरपोर्टदेखि बजारका विभिन्न ठाउँहरूमा तुल बिहान पोस्टर भित्तिलेखन गरी नेपालगञ्जभरि एमालेको छैठौँ महाधिवेशन भइरहेको सन्देश दिएका थियौँ महाधिवेशन सुरुअघि पार्टी अध्यक्ष मनमोहन अधिकारीले पुष्पलाल चौकको शिलान्यास गर्नुभयो महाधिवेशनको उद्घाटन समारोहलाई सफल पार्न ठूलो जनसमुदाय पैदल बस ट्रकहरू लगायत विभिन्न सवारी साधनबाट नेपालगञ्ज आएका थिए विदेशी पाहुनाहरूको उल्लेख्य उपस्थिति थियो दुई हजार चौवन्न साल माघ बाह्र गते भीमदत्तपन्थ मैदानमा एक लाख जनसमुदायको उपस्थितिमा पार्टी अध्यक्ष मनमोहन अधिकारीले छैठौँ महाधिवेशनको विधिवत उद्घाटन गर्नुभयो महासचिव माधव कुमार नेपालले देशको समसामिक राजनैतिक परिस्थितिको संक्षेपमा विश्लेषण गरी छैठौँ महाधिवेशनको महत्व र बारे पार्टी विचार राख्नुभएको थियो व्यवस्थापन समितिको संयोजकको रूपमा मैले स्वागत मन्तव्य राखेँ विदेशी पाहुनाहरूले शुभकामना मन्तव्य दिनुभयो गोविन्द कोइरलाले धन्यवाद मन्तव्य दिनुभयो छैठौँ महाधिवेशनको विधिवत सुरुवात यसरी भएको थियो पाँचौँ महाधिवेशनको बगत मदन भण्डारीले सुरु गर्नुभएको महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजमाथि महाधिवेशन अघि नै खुल्ला बहस छलफल गर्ने परिपाटीलाई छैठौँ महाधिवेशनमा निरन्तरता दिएको थियो पूर्वदेखि पश्चिमसम्म विभिन्न स्थानमा अगुवा कार्यकर्ताहरूको भेला गरिएको थियो वामदेव गौतम लगायतका साथीहरूले फरक मत लिएर अघि बढ्नु भन्नुभएको थियो यस विषयमा छुट्टै पुस्तिका छपाएर विभिन्न पत्रपत्रिकामा लेख अन्तर्वार्ता दिएर आफ्ना कुराहरू खुल्ला रूपमा राख्नुभएको थियो त्यस कार्यक्रममा महासचिव माधव नेपाल वामदेव गौतम लगायतका साथीहरूले बोल्नुभएको थियो मेरो पनि बोल्ने कार्यक्रम थियो वामदेव गौतमले पाँच छ घण्टा लगातार बोल्नुभयो मेरो समय पनि खाइदिनु भयो उता मलाई महाधिवेशन व्यवस्थापनको काममा नेपालगञ्ज हिँड्नु थियो वामदेव गौतमको लामो भाषणले गर्दा मैले बोल्नै पाइनँ यस्तै अगुवा कार्यकर्ताबीच महाधिवेशनका दस्तावेजहरूको छलफल कार्यक्रम भद्रपुर चितवन धनगढी महेन्द्रनगर लगायतका विभिन्न ठाउँमा भएको थियो कार्यक्रममा महाधिवेशनका प्रतिनिधि लगायत सम्पूर्ण अगुवा कार्यकर्ताहरूले उत्साहका साथ भाग लिएका थिए सम्पूर्ण एमाले पार्टी पङ्क्तिमा संस्थापन पक्ष र फरक मत राख्ने कमरेडहरूका विचार पूर्ण रूपमा उजागर भएको थियो पाँचौँ महाधिवेशनको बखत पनि पार्टीभित्र विचारको द्वन्द्व थियो महाधिवेशन अगाडि र महाधिवेशनको बीचमा यो द्वन्द्व प्रकट रूपमा उद्घाटित भएको थियो महाधिवेशनबाट केन्द्रीय सदस्य चयनको भकत्ता हामी गम्भीर सङ्कटमा नै पर्यौं तथापि पाँचौं महाधिवेशनपछि यसले लिएका नीति कार्यक्रमको स्वभाव नेतृत्वले स्थिति राम्ररी सम्हाल्दा सबै कुरा नियन्त्रणमा रह्यो पार्टी अझ जोस जाँगरका साथ अघि बढ्यो यस्तो अवस्था छैटौँ महाधिवेशनमा भएन छैठौँ महाधिवेशनमा विचारको मतभेद मात्र थिएन त्यहाँ व्यक्तित्वबीच टकराब थियो नेताहरू बीचको सम्बन्ध कटुतापूर्ण थियो महत्त्वकाङ्क्षा थियो बहुमत अल्पमत पक्षका बीच राय बाजिएका प्रमुख विषयमा महाकाली सन्धि अमेरिका र भारतलाई हेर्ने दृष्टिकोण प्रमुख रूपमा अघि सारिएका फरक मत राख्ने साथीहरू आफूहरू बहुमतबाट फेलिएको गुनासो गर्नुहुन्थ्यो तर गहिराईमा हेर्ने हो भने छैठौँ महाधिवेशनमा फरक मत आउनुमा व्यक्तिगत कटुता नै प्रमुख कारण रहेको थियो दुई हजार एकाउन्न सालमा नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्दको बखत वामदेव गौतमलाई उपमहासचिव बनाइएको थियो पार्टी अध्यक्ष प्रधानमन्त्री महासचिव उप प्रधानमन्त्री भई सरकारको नेतृत्व गर्ने भएपछि केन्द्रीय कमिटिको बैठकले उपमहासचिवको पद सृजना गरी केन्द्रीय कमिटिको दैनिक काम गर्ने महासचिवका सम्पूर्ण अधिकार र कर्तव्यहरू उपमहासचिवलाई प्रत्यायोजित गर्ने अध्यक्ष र महासचिवको अनुपस्थितिमा केन्द्रीय कमिटी स्थायी कमिटी तथा सचिवालयको बैठकको अध्यक्षता गर्ने पार्टी प्रवक्ताको काम गर्ने जस्ता अधिकार उपमहासचिवलाई दिएको थियो वामदेव गौतम अत्यधिक उत्साही मान्छे हुनुहुन्छ उहाँले उत्साहसाथ काम गर्दा पद सीमाको बार राख्नुहुन्न पहिलो निर्वाचित कम्युनिस्ट सरकार गठन भएको त्यस सरकारले राम्रो काम गरेको बखत एमालेको प्रतिष्ठा शिखरमा पुगेको थियो कार्यवाहक भए पनि पार्टी प्रमुख भए बल्कु पार्टी कार्यालयमा बस्दा वामदेव कम्युनिस्टसँग विभिन्न थरीका मान्छेहरू भेट्न आउने नै भए समाजका प्रतिष्ठित व्यक्तिहरू बुद्धिजीवी कर्मचारी उद्योगपति व्यापारी सबै खालका मानिसहरू भेट्न आउन थाले उहाँको सम्बन्ध बढ्यो यस बखत पार्टी केन्द्रले कोशी मेची अभियान चलायो यसले सरकार र पार्टीको छविलाई जनस्तरमा पुर्यायो यी सबैबाट वामदेव गौतमको हैसियत बढ्यो सम्पर्क विस्तार बढ्यो हौसला बढ्यो महत्वाकांक्षा बढायो हाम्रो सरकार हटाइएपछि उपमहासचिवको पद हठात हटाइयो वामदेव बस्ने कोठाको अगाडिपट्टि टासिएको उपमहासचिवको नेम्लेट हटाइयो यसले वामदेव गौतममा ठूलो चोट पर्यो यसलाई वामदेव गौतमले व्यक्तिगत रूपमा लिनुभयो जस्तो लाग्छ आफ्नो प्रतिष्ठामा ठूलो आघात भएको उहाँलाई लागेको हुनसक्छ वास्तवमा उपमहासचिव पद सृजना गर्नु गल्ती थियो उपमहासचिव पद सृजना गरी वामदेव गौतमलाई उपमहासचिव बनाउनुभन्दा मन्त्री बनाउनु पर्थ्यो अरू कुनै साथीलाई केन्द्रीय समितिको सचिव बनाएर महासचिवको निर्देशनमा काम गर्ने जिम्मेवारी दिनुपर्थ्यो टिम बनाएर पार्टी चलाउनु त्यस बिलाको पार्टीको मुख्य काम त सरकारले ज्यादै प्रभावकारी रूपमा सञ्चालन गर्नु नै थियो हाम्रो काम गर्ने शैलीमा बात छ तत्काल देखिएको समस्याको समाधान निकाल निकाल्छौँ तर यो समाधानले के के असर पर्छ विचार पुर्याउँदैनौ यस्तै त्रुटि यस बखत पनि भयो पद सृजना गरेर जिम्मेवारी दिइसकेपछि सम्बन्धित कमरेडले तदनरूप काम गर्न थालेपछि त्यसलाई हठात हटाउनु अर्को ठूलो भूल थियो हाम्रो सरकार विघटनवै महासचिव पार्टी काममा फर्किआएपछिको अवस्थामा उपमहासचिवको काम गरिरहेका वामदेव गौतमलाई पद नै खारेज गर्नुको सट्टा महासचिवलाई कार्य सम्पादन गर्न सहयोगीको रूपमा सुस्पष्ट जिम्मेवारी उल्लेख गरी उपमहासचिव पद कायम राख्नुपर्थ्यो यसलाई छैठौँ महाधिवेशनसम्म यसरी नै लैजानु पर्थ्यो छैठौँ महाधिवेशनमा पार्टी विधानमा जस्तो व्यवस्था हुन्थ्यो त्यो भइहाल्थ्यो त्यसो गर्दा कुनै परिवर्तन गरे पनि स्वाभाविक देखिन्थ्यो काम गरिरहेको व्यक्तिको पद नै खारेज गरिदिनु छैठौँ महाधिवेशनमा देखिएको फरकमत र महाधिवेशनपछि भएका दुःखद घटनाको मुख्य पृष्ठकारक हो उप उपमहासचिव पद खारेजीको प्रतिक्रिया स्वरूप वा भनौ बदला लिने भावनाबाट प्रेरित भई महासचिव हटाउने अभियान सुरु भयो केन्द्रीय कमिटिको बैठकको पूर्व संध्यामा बामदेव गौतम लगायतका केही के साथीहरूले महासचिव विरुद्धमा पन्ध्रवटा बुदाको आरोप लगाए त्यसलाई विभिन्न पत्र पत्रिकाहरूमा सार्वजनिक गर्नुभयो महासचिवलाई केन्द्रीय कमिटिको बैठकबाट हटाइने महासचिवले राजीनामा दिनुपर्ने प्रत्यायोजित समाचारहरू छापिए यस घटनाले पार्टी नेतृत्व पङ्क्तिमा अझै तिक्त त्यहाँ लगायो नेताहरूबीच फाटो ल्यायो हाम्रो पार्टी विधान अनुरूप केन्द्रीय समितिको साधारण बहुमतबाट महासचिव चुनिने हो यस अर्थमा केन्द्रीय कमिटिको साधारण बहुमतले जहिले पनि महासचिव हटाउन सक्छ तर कम्युनिष्ट आन्दोलनको यो परम्परा होइन महाधिवेशनमा नीति कार्यक्रम सङ्गठनात्मक प्रस्ताव पारित हुन्छ यसको आधारमा महासचिव चयन हुन्छ अर्को महाधिवेशन नभएसम्म महासचिव फेर्ने कुरा गरिँदैन अर्को महाधिवेशन भएपछि महासचिव चुनिन्छ यसरी महासचिव महाधिवेशनले पारित गरेको नीति कार्यक्रमसँग जोडिएको हुन्छ हाम्रो पार्टीमा महासचिव संस्था हुन्छ बीचमा पनि महासचिव हटाउन सकिन्छ पार्टी विधानमा यो व्यवस्था छ त्यसको लागि महासचिव पदमा रहेको व्यक्तिको नैतिक पतन भएको महाधिवेशनको लाइनबाट पछि हटेको असक्षम भएको वा पार्टीको प्रतिष्ठामा आँच पुर्याउने जस्ता कार्य भएको हुनुपर्छ केन्द्रीय समितिको साधारण बहुमतबाट सामान्य रूपमा महासचिव चुन्ने हटाउने गरिरहने भने त सधैँ जोड घटाउको खेल भइ नै रहनेछ महासचिव बहुमतको कठपुतली भन्ने सधैँ बहुमत जुटाउने धन्दामा लाग्नुपर्ने हुन्छ छैठौं महाधिवेशन हुन लागेको वखत बीसजना केन्द्रीय सदस्यले महासचिव हटाउने प्रस्ताव ल्याउँदा अध्यक्ष मनमोहन अधिकारीले त्यो प्रस्ताव केन्द्रीय समितिमा छलफलको विषय बनाउन दिन मान्नु भएन यसले व्यतिथि ल्याउँछ भन्ने उहाँको राय थियो महाधिवेशन अघिका यस्ता तिक्तताहरू महाधिवेशन हलमा विभिन्न सैद्धान्तिक आवरणमा प्रकट भए कुनै कुनै बेला त नाङ्गो रूपमा पनि देखियो महाधिवेशनपछि पार्टी विभाजनको कारक बन्न पुग्यो दुई माघ बाह्र गति महाधिवेशन उद्घाटनको एक दिनअघि अल्पमत पक्षले बुटवलमा कार्यकर्ता भेलाको आयोजना गरेको थियो अल्पमत पक्षले छुट्टै सचिवालय खोलेको थियो उद्घाटन समारोहमा अल्पमत पक्षले छुट्टै स्वयंसेवकहरूको शक्ति प्रदर्शन गरेको थियो महाधिवेशन स्थलमा केही अप्रिय घटनाहरू पनि घटेका थिए महाधिवेशनको बन्द सत्रबाट राजनैतिक प्रस्ताव सङ्गठनात्मक प्रस्ताव विधानमाथिको संशोधन प्रस्ताव जनताको बहुदलीय जनवादको कार्यनीति जाति भाषा धर्म र संस्कृति सम्बन्धी प्रस्तावहरू पारित भए राजनैतिक प्रतिवेदनमा मतदान हुँदा पक्षमा पाँच सय आठ र विपक्षमा दुई सय मत परेको थियो भने जनताको बहुदलीय जनवादको कार्यनीतिमाथि मतदान हुँदा पक्षमा छ सय पाँच र विपक्षमा दुई मत, दा मत परेको थियो अन्य दस्तावेजहरू सुझावसहित सर्वसम्मतिबाट पारित भएका थिए महाधिवेशनमा बहुमत पक्ष र अल्पमत पक्ष प्रष्ट देखियो महाधिवेशनबाट फर्केर आएपछि पार्टी नेतृत्वले अल्पमतलाई पनि नयाँ बन्ने केन्द्रीय कमिटिमा समेट्न प्रयास गर्यो संस्थापन पक्ष अल्पमतलाई समेट्न महाधिवेशनले पारित गरेको दस्तावेजमा समेत अल्पमत पक्षलाई चित्त बुझ्ने गरी संशोधन गर्न तयार भयो अल्पमतका साथीहरूलाई समेट्न विभिन्न औपचारिक अनौपचारिक बैठक सलफलहरू पनि भए विभिन्न तहका विभिन्न साथीहरूबाट पार्टीलाई फुटबाट जोगाउन र एकता कायम राख्न धेरै प्रयासहरू भयो दुई फागुन पाँच गते महासचिव माधव कुमार नेपालको कु निवासमा नेताहरूको वार्ता भयो अल्पमत पक्षले राखेका सबै नीतिगत मागहरू बहुमतले पूरा गर्यो महासचिवले नीतिगत विषयमा सहमति भएको कुरा सार्वजनिक पनि गर्नुभयो वास्तवमा महाकाली सम्बन्धी विषय केन्द्रीय समितिले महाधिवेशन अघि नै टुङ्गो लगाई अब छलफलमा नल्याउने भन्ने निर्णय गरिसकेको थियो यस विषयमा अघिको अध्यायमा नै मैले सविस्तार चर्चा गरिसकेको छु अमेरिका र भारतलाई हेर्ने दृष्टिकोणमा पनि पार्टीमा फरक मत नै थिएन वामदीप सीपी राधाकृष्ण मैनाली साहना प्रधान भारतीय विस्तारवाद अमेरिकी साम्राज्यवाद भन्दै हिँड्नुहुन्छ र यस विषयमा उहाँहरूको पनि व्यावहारिक सोच नै भएको हामीले पाएका छौँ अमेरिका र भारतले गर्ने व्यवहारका आधारमा विषयगत प्रतिक्रिया दिने नेपालको अहित हुने गरिमा यो विषय औँलाई कडा विरोध गर्ने व्यावहारिक दृष्टिकोणबाट अघि बढ्ने सहमति थियो फरकमतको दस्तावेजमा पनि त्यति धेरै दे सैद्धान्तिक मतभेद नभएको कुरा दस्तावेज अध्ययनबाट देखिन्छ यी त विवादको लागि सृजना गरिएका विचार थिए राष्ट्रियताको भावना उराल्न सके त्यसमा राजनीति गर्न सकिन्छ भन्ने सोच थियो फरक फरकमतका साथीहरूको विचारलाई समेट्ने काम भयो तर यसले समस्या कहाँ समाधान गर्यो र वामदेव गौतम फरकमत भए पनि पार्टी विभाजन हुँदैन भन्नुहुन्थ्यो तर उहाँ आफ्नो भनाइमा अड्न सक्नु भएन यसअघि पार्टी फोड्नुहुन्न फोड्नुपर्छ यसैमा वामदेव गौतम डोलायमान हुनुहुन्थ्यो पार्टी फोड्ने दबाब दिनेहरूमा मैनाली बन्धु देवीओजा केशव स्थापित प्रमुख थिए यिनीहरूको दबाबको सामु बामदेव अड्न सक्नु फरक मतपक्षदलले कर्णाली चिसापानीमा पुगेर भेला आयोजना गरे अल्पमतपक्षले पो पार्टी केन्द्रीय समितिमा न्यूनतम चालिस को माग गरेको थियो पार्टी अध्यक्ष मनमोहन अधिकारीले अल्पमतलाई समेट्न उनीहरूले महाधिवेशनमा पाएको अठाइस बराबर सिट पार्टीको केन्द्रीय समितिदेखि सबै तहको कमिटिमा दिने प्रस्ताव गर्नुभयो अल्पमतका साथीहरूले मान्नु भएन फागुन बिस गति राति र एक्काइस गति बिहान पार्टी अध्यक्ष मनमोहन अधिकारीले वामदेव गौतमसँग छलफल गरौँ भन्ने प्रस्ताव गर्नुभयो वामदेव गौतमले त्यसलाई अस्वीकार गर्नुभयो राधाकृष्ण मैनाले हाका हाकी हामीलाई केन्द्रीय समितिमा चालिस प्रतिशत सिट चाहिन्छ भन्नुभयो बहुमत पक्षले पेलेमा पार्टी फोड्न कानुन बमोजिमको अधिकार रहने गरी चालिस प्रतिशत नै चाहिन्छ भन्नुभयो सहमतिमा नुआएपछि अल्पमत पक्ष दरले फागुन एक्काइस गति पार्टी विभाजन भएको घोषणा गरे प्रतिनिधि सभाका उन्चालिस र राष्ट्रियसभाका छजना सांसदहरूले हस्ताक्षर गरी सभामुख र राष्ट्रियसभाका अध्यक्ष समक्ष नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल विभाजन भएको निवेदन दिए एमाले संसदीय दलको विभाजनलाई विधिवद् गर्न हतार हतार हेलिकप्टर चढी सभामुख रामचन्द्र पौडेल पश्चिम नेपालबाट काठमाडौँ आइपुगे यसरी नेपाल कम्युनिस्ट पार्टी एमाले पार्टीमा विभाजन आयो एउटा नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी माले भन्यो नेपाल कम्युनिष्ट पार्टी एमालेको विभाजन हामी एमाले, एमाले गर्यौँ यो नै सत्य हो तर यस विभाजनमा आगोमा घिउ थप्ने काम पङ्खा हम्कने काम काङ्ग्रेसले गर्यो दरबारले गर्यो रामचन्द्र पौडेल र खुम्बहादुर खड्का सुरुदेखि नै यस काममा लागेका थिए सुनिएको थियो गिरिजाप्रसाद कोइरालालाई दिल्लीमा औषधि गराइरहेका खुम्बहादुर खड्कालाई तुरन्तो काठमाडौँ आउन खबर गरेका थिए एमाले फोड्ने काम फते गर्न नेपाल कम्युनिस्ट पार्टी एमालेको विभाजनले नेपालको कम्युनिष्ट आन्दोलनलाई मात्र होइन सर्वहारा शोषित पिँढीको आन्दोलनमा ठूलो धक्का लाग्यो यस दुखद विभाजनको टडकारो प्रभाव दुई वर्षपछि अर्थात् दुई हजार छप्पन्न सालको प्रतिनिधि सभा निर्वाचनमा देखियो एमाले नपुटेको भए दुई हजार छप्पन्न सालको निर्वाचनमा एमालेको बहुमत हुन्थ्यो यो त निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन परिणामले देखाएको छ